साझा सवालहरूमा खुलेर बहस तथा छलफलहरू हुन सको उद्देश्य लिएको छ कार्यक्रम साझा नेपाल देश देशभरिका सामुदायिक रेडियोहरूको छात्र संगठन सामुदायिक रेडियो प्रसारक संघ अकौराबद्वारा सञ्चालित यिक सूचना नेटवर्क सीआईएन मफत देशभरी प्रसारण में रहेका दुई सय बड़ी सामुदायिक रेडियो हरेक साबू डट सीआईएन डट ओआरजी डट एनपी चाहे सरकारले मंगिरचार गते गर्ने भनेको संविधानसभा निर्वाचनको सफलताका लागि के के गर्नुपर्दछ भन्ने बारेमा छलफल गर्दछौ आजको छलफलमा मानवाधिकार आयोगका पूर्व सदस्य एवं नागरिक अगुवा सुशील प्याकुरेल र मानवाधिकार कर्मी विष्णु पुकार श्रेष्ठ सहभागी हुँदै हुनुहुन्छ सीआईएन मार्फत देशभरिका दुई सय भन्दा बढी रेडियोहरूबाट प्रसारण भइरहेको कार्यक्रम साझा नेपालको आजको भागमा हामी सरकारले निर्णय गरे अनुसार मक्सिर चार गते संविधान सभाको निर्वाचन गर्न सम्भव छ कि छैन त्यसलाई सफल बनाउन के के गर्नु भन्ने बारेमा छलफल गर्दैछौ मानव अधिकार आयोगका पूर्व सदस्य एवं नागरिक अगुवा सुशील प्याखुरेल र मानवाधिकार कर्मी विष्णु पुकार श्रेष्ठ यहाँहरू जनालाई कार्यक्रम साझा नेपालमा हार्दिक स्वागत छ धन्यवाद सबैभन्दा पहिले सुशील प्याकुरेलजीलाई अहिले नेपालको संविधान सभाको विघटन भएको एक वर्ष पूरा भयो अब यो अवस्थामा नागरिकले चाहिँ आश गरेर बस्ने दलहरूबाट अब नागरिकले के आश गर्ने भन्दा दलहरूबाट फेरि पनि यो देशमा लोकतन्त्रको रक्षा होस् लोकतन्त्रको विकास होस् भन्ने आश गर्ने हो अब तपाईँले दलहरूबाट त्यो आशा हो तपाईँले भर्खरै भन्नुभयो एक वर्ष भयो संविधान सभाको विघटन यो किन हामी विघटनदेखिको मात्रै कुरा गरिरहेका छौ विघटन किन भयो भन्नेतिर किन गइरहेका छैनौ दुई वर्षको म्याद आफैले बनाएको संविधान यो जनताले बनाएको संविधान होइन अहिलेको संविधान यो तत्कालीन अवस्थामा सात दल र तत्कालीन माओवादी नेक माओवादी को संयुक्त समझदारी को दस्तावेज हो रहा समझदारी में उन् कि हमी शांति प्रक्रिया का ये कुछ करते जान जो सेना सामोजन देखि लीएर अरू शांति प्रक्रिया का जीप बेपत्ता पारे पत्तोंगने देखि लीएर हिजो का ज्यादा संबोधन करनेदी लिये हस्ट में दुई वर्ष भि अंतिम में संविधान सभाबाट संविधान बनाउछौ भनेर उनीहरूले जनता समक्ष गरेको वाचा बन्धन तर त्यो दुई वर्षलाई जनतासित नसोधीकन चार वर्ष बनाए र त्यसपछि जनतालाई जानकारी नदिकन एउटा पनि विषयमा मेरो चुनौती हो भन त के भनिन्छ भने कतिपय विषयमा समझदारी भइसक्यो भनेर यो झूठको खेती गरिन्छ समझदारी हामी त्यसलाई मान्दछौं लोकतन्त्रमा जसलाई प्रक्रियागत ढंगबाट समझदारी गरिन्छ संविधान सभाको सभाले कुनै पनि विषयमा चाहिँ निर्णय गरेका छ त्यो कुनै समिति उपसमितिले गर्यो यसको कुनै मतलब रहँदैन त्यसलाई संविधान सभाले गर्न सकेन संवैधानिक समितिले केही पनि गर्न सकेन दलका शीर्ष नेताहरू संविधान सभाभन्दा बाहिर अरू असंवैधानिक निकाय बनाउँदै त्यसको नेतृत्व गर्ने नाममा र त्यसमा काम गर्ने नाममा हात्तीवन र गैंडावन बाघवन र चमेरो वन दौड्दै हिँडे तर संविधान बनेन मैले भन्नु खोजे यस्तो असफलहरूले सोता नै थियो संविधान सभा विघटन भएको हुनु र अब एक वर्षपछि एक वर्षसम्म वार्ता गरेर के के गरेर गर्ने भने तर नसकेपछि हामी समझदारीमा पुग्न सक्दैनौं त्यसैले अब हामी सत्ता जति सबै सुम्पिन्छौ भनेर प्रधान न्यायाधीशलाई ल्याएर सत्ता सुम्पे सिंहदरबार जनताको सार्वौम जनताको प्रतिनिधित्व गर्ने ठाउँलाई अदालतमा लगेर चाहिँ सीमित पारिदिएका छन् अदालत र कार्यकाणी र चाहिँ न्यायपालिका बीचको गञजा गोलको स्थिति सृजना गरिदिएका छन् तबार को यो संविधान सभा को निर्वाचन भएर संविधान बन्ला र राम्रो संविधान बन्ला नेपाली जनताले सुख साथ बस्लान् भन्ने कुरो दलहरूलाई मैले भनिरहेको छैन दलहरूबाट त हुनुपर्छ तर अहिलेको स्थिति हेर्दा तिनै दलका जुन नेताहरू छन् तिनीहरूबाट हुन सक्ने सम्भावना छैन विष्णु पुकारजी सुशील प्याकुरेलजीले पाँच वर्षको सबै सारांश सा खिचेर भन्नुभयो र अहिलेसम्म दलहरू यो पाँच वर्षमा फेलै भए अब चाहिँ नागरिकले के आश गर्ने दलहरूबाट सबैभन्दा पहिलो कुरा त के छ भने दलहरू नै हाम्रो आधार हो सुशीलजीले भनेर जैसे लोकतंत्र को रक्षा करने अथवा नागरिक अहाली करने प्रत्याभत करने को, को दल हो हमी अर पर् पाने ठा अंत छोकतंत्र में दल विचार आस्था का आधार में संगठन तेईक मध्यम नहीं अक्षा हो तरह हमें तुलनात्मक रूप बा हे्यौं गतिविधिहरू विगतको र अहिले भइरहेको गतिविधि समेतलाई त्यहाँ मूल्याङ्कन गर्ने हो भने दलहरू र दलका नेताहरूबाट अहिले जो जो गतिविधि भइरहेको छ मुख्यत दलका नेताहरूबाट हामीले त्यो आश गर्ने ठाउँहरू कम छन् हामी आश गर्न सक्ने स्थिति छैन तर पनि फेरि हाम्रो के हो भने बाध्यता पनि हो र आवश्यकता पनि हो र हामी त्यहीँ भर पर्नुपर्ने हुन्छ जब हामी लोकतन्त्रलाई विश्वास गर्छौँ भने कि त्यो दलहरूलाई सच्याउने नै प्रश्न हो दलहरूलाई खबरदारी गर्ने प्रश्न हो र दलहरूलाई एक ठाउँमा लिएर आएर एउटा सही मार्गतिर हिँडाउनुको निमित्त नागरिकहरूले दबाब दिनु नै अहिलेको आवश्यकता हो त्यसैले कसरी सच्याउने कहिलेदेखि सच्याउने अब नागरिकहरूले त पहिला पहिलाको आन्दोलनमा नागरिकहरूबाटै आन्दोलन सुरु हुने दबाब दिने र त्यो तार्किक निष्कर्षमा पुग्थ्यो तर यो, चार था था का यो चार वर्ष यहां नागरिक दवाब लेने काम कर रूप में सोच्ह दलो चार वर्ष भाग अगाड़ी नागरिक ने जिस ट्रैक में दवाब दिने एजेंडा में नागरिक लगे भाग नागरिक आनंद कारण नागरिक आनंदी जिससे लोकतंत्र को पैया संयंत्र हो तो नहीं अगड़ी आने स्वाभाविक रूप में नागरिक भूमिका अलिकति कम देखियो देखिए नागरिक समाज सजनैतिक रूप में विभाजित भर नहीं समस्या आयो राजनीतिक रूपमा त्यस्तो त होइन राजनीतिक रूपबाट त अछुतो कुनै पनि विषयवस्तु बन्दैन होइन हामी त्यस्तो आदर्श कुरा गर्नु पनि हुन्न किनकि ना, प्रत्येक नागरिकहरू केही न केही आस्थाबाट संगठित हुनुहुन्छ केही न केही आस्थाका नजिक हुनुहुन्छ केही न केही आस्थाबाट टाढा हुनुहुन्छ तर त्यसको मतलब नागरिकहरू दलकै एउटा चाहिँ नागरिक संगठनहरू दलकै चाहिँ भातृ संगठन होइन दलले जे निर्देशित गर्थे त्यस्तो हो तर यो बीचमा मैले भन्नु खोजेको कुरा त्योभन्दा अलिक फरक के हो भने दलहरूले नै मुख्य भूमिका निर्वाह गरेको ठाउँमा नागरिक संगठनहरूले मुख्य भूमिका जरत थिएर अलिक पछाडि परेको थियो त्यो बेलामा पनि एउटा महसुस मैले गरेको त्यो दलहरू सँगसँगै नागरिक संगठनहरूले पनि खबरदारी गरिरहनु पर्ने र ठिक ठिक ट्र्याकमा चाहिँ ल्याउन प्रयत्न गर्नुपर्ने हुँदो रहेछ चा। त्यहाँनिर चाहिँ हाम्रो नेपालको समग्र नागरिक आन्दोलन अलिक चुक्यो भन्न खोजेको मात्रै हो मैले त्यसैले त्यसका त्यसको मतलब चाहिँ नागरिकहरू चाहिँ राजनीतिक रूपले विभक्त भए दलका पछि लागे भन्ने जुन खालको आरोप छ होइन त्यो त्यो त्यो मेरो चाहिँ के अरे सङ्केत होइन होइन स्वाभाविक रूपमा मैले फेरि पनि दोहोऱ्याएर भन्न चाहन्छु कि नागरिकहरू पनि आफ्नो आस्थाबाट टार्दा रहन सक्दैनन् राजनीति अलग थलग सक दा तर नागरिक राजनीतिक एवं आस्था राजनीतिक दल को निर्णय को परिधि भाई माथि बसरे बोझी माथि उसके जिससे आधारभूत मूल्य मान्यता भाई लोकतंत्र का ती विषय वस्तु संबंधित हो आवाज हर्ष इस कने दल विशेष को मत आग्रह उसके मत पक्ष पोषण करने हो दल को भारतीय संगठन को रूप राजनीतिमा एउटा राजनीतिक दलहरूको निर्णयको परिधि भन्दा माथि बसेरै बोलिरहेका हुन्छ त्यसको माथिबाटै उसले कुराकानी गरिरहेका हुन्छ जसले आधारभूत मूल्य मान्यता भन्छौँ नि हामी लोकतन्त्रका ती विषयवस्तुहरूसँग चाहिँ सम्बन्धित हुन्छन् आवाजहरू हुनुपर्छ यसो त्यसो हुन सकेन र कुनै एउटा दल विशेषको मात्रै आग्रह वा उसको मात्रै के अरे पछिपोषण गर्ने हो भने त्यो दलको जाने के अरे भारतीय रूपमा रूपान्तरित हुन्छ त्यसले नागरिक संगठनको भूमिका छ किनकि नागरिक संगठनहरू त्यस्ता किसिमका संगठन हुन्छ एउटा दबाव समूह मात्रै होइन ना? र त्यो नागरिक संगठनहरूले जहिले सुके पनि दलहरूलाई अथवा राज्य सञ्चालनमा बसेका समूह वा व्यक्तिहरूलाई गलत गरेको कुराहरूको उसले जाने खबरदारी गरिरहन्छ जा, होइन खबरदारीको मतलब त्यसले सधैँ खबरदारी गर्दा होइन कतिपय बेलामा समझदारी पनि गर्ला कतिपय कामहरू गर्न साझेदारी पनि गर्ला है तर मुख्य का। काम चाहिँ उसको खबरदारी नै हो र उसले चाहिँ के गर्नु पर्यो भने लोकतन्त्रको एउटा संस्थागत विकास गर्नका निमित्त राज्य संयन्त्रमा बसेका अवयवहरूलाई लोकतान्त्रिकरण गर्नको निमित्त सहजीकरण गर्ने भूमिकामा दबाव सृजना गर्ने भूमिकामा काम गर्ने होइन र हामी कहाँ चाहिँ अहिले त्यो विषयवस्तुसँग चाहिँ दलहरू र यो नागरिकहरूको बीचको चाहिँ के अरे अन्त विरोध त्यहीँनिर किनकि दल कस्तो बन्यो भने तिनीहरू लोकतान्त्रिक भएनन् भन्ने कुरा आयो आफैले आफैले तयार गरेको विधान कोड अफ कन्डक्ट मानेन विधान मानेनन् आफूले आफैले तयार गरेका बहुदलीय व्यवस्था लो लोकतन्त्र भनेको नमानेर उनीहरूले दल भने हामी चाहिँ सक्दैनौँ तर उतातिर जा भने कस्तो खालको भने त्यो त्यो पोलिटिकल होइन मैले त्यसलाई राजनीतिक भनिरहेको रा छैन अहिले दलहरूले जुन भूमिका खेलाइरहेका छन् यो राजनीतिक भयो गाउँघरतिर झगडा भयो भने तँलाई पनि भएन मलाई पनि भएन भने बरू पल्लो घरले त के भयो भनेर चाहिँ झगडा हुन्छ नि दाजुभाइको झगडामा अरू तेस्रो व्यक्तिले व्यक्तिलाई लिएर आएर बरू आनन्द मान्ने त्यो तरिका जो भूमिका निर्वाह गरेका छन् त्यस्तो स्थितिले गर्दाखेरि चाहिँ अहिले हामीलाई दलहरूले लोकतन्त्रको संस्था तगत विकास गर्ला कि नगर्ला अब आउने संविधानको चुनाव गरेर संविधान देला कि नदेला दियो भने पनि त्यो संविधान अनुसार तिनले काम गर्ला कि नगर्ला भन्ने शंका गर्ने पर्याप्त ठाउँहरू प्राप्त भयो तपाई CIN मार्फत देशभरिका सामुदायिक रेडियोहरूबाट कार्यक्रम साझा नेपाल सुन्दै हुनुहुन्छ हामी छलफललाई फेरि पनि जोड्ने नै छौ अहिले भने केही प्रतिनिधि विचारहरू सुनौं सबै सबैभन्दा पहिले निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त एवं राष्ट्रिय निर्वाचन अनुगमन समितिका अध्यक्ष सूर्य प्रसाद श्रेष्ठलाई सुनाउ चुनाव अहिले नै नहोला भन्नु त अलि मिल्दैन किनभने निष्पक्षताको ग्यारेन्टी दिएर बनिएको सरकार छ त्यसले चुनाव त गर्नै पर्छ यो कम्प्लिटली मेरो विचारमा निर्वाचन आयोगलाई छोडिदिनुपर्छ जस्तो लाग्छ राजनैतिक दलहरूले सरकारलाई छोडिदियो भने सरकारले पनि निर्वाचन आयोगलाई छोडिदिनु पर्यो नि जुन पर्पजमा जुन कामको निमित्त आयोग बनिएको छ त्यहाँ पनि एउटा एक्सपर्टिज नलेज होइन एउटा प्राविधिक दृष्टिकोणबाट सोच्नु सक्ने निर्वाचनको निष्पक्षता र स्वतन्त्रताको ग्यारेन्टी दिने गरी संवैधानिक प्रावधान गरेर आयोग बनाएपछि उहाँलाई विश्वास गर्नु पर्यो उहाँहरूले चाहिँ दिएको सुझाव र सल्लाहलाई सरकारले मान्यता दिनुपर्छ हरेक नागरिक सचेत जागरूक र चिन्तनशील भएर देशको व्यवस्थालाई राजनैतिक व्यवस्थालाई सज्याउनु पर्ने विभिन्न जिल्लाका नागरिकहरूको विचार पनि हामीले संकलन गरेका छौ मेरो नेताहरूले अब जनतालाई गुम्बा गरिरहेछ होइन अब संविधान बन्छ यो हुन्छ त्यो हुन्छ भन्ने गाउँतिर जाने भाषण गर्ने काम चाहिँ केही नगर्ने तर आम जनता चाहिँ चाहन्छ चुनाव होस् एउटा राम्रो नेता चुनोस् होइन आफ्नो ठाउँको लागि आफ्नो देशको लागि केही गरोस् भन्ने नेता छान्न चाहन्छन् उहाँहरू चाहिँ त्यो नेताहरू चाहिँ अब भाषण गर्ने यहाँ गर्ने त्यहाँ गर्ने काम चाहिँ केही नगर्ने नेपाल चाँडो चाहिँ निकास होस् त्यसमा चाहिँ चुनाव भएर चाहिँ चुनावी चाहिँ नेतृत्वले सरकार चलाओस् भन्ने चाहन्छ शीर्ष नेताहरू चाहिँ ने चुके जस्तो लाग्न थाल्छ म लालबाद दर्ला नि घर पा पर्छ जसरी पनि चुनावको निम्ति पन राजनीतिक दलहरू तयारी रहनुपर्छ तयारी जुनसुकै मूल्य चुकाएर पनि जुनसुकै शर्तमा पनि चुनाव गराउनलाई लाग्छन् ला। भन्ने कुरा नेताहरूले निकास निकाल्ने कुराहरूमा विश्वास छ म दिप नारायण डिजाल गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा खोटाङको अध्यक्ष संविधान सभाको निर्वाचनले बनाएको संविधान सभाबाट संविधान निर्माण हुनुपर्छ र हाम्रो राम्रो संविधान निर्माण हुनुपर्छ भन्ने लाग्छ वैद्यनाथ चौधरी महतरी मलाई लाग्छ राजनीतिक राजनी दल प्रमुख जिम्मेवार हुन् राजनीति दलले गर्न सकिराखेका छैन र उनीहरू कन्फ्युजनको अवस्थामा भएको बेला नागरिकको हैसियतमा नागरिकले पनि उनीहरूलाई दबाव दिएर जसै भए पनि संविधान सभाको चुनाव गराउनु पर्दछ त्यसमा संविधान आउनु पर्दछ हामीसँग अधिकार डाक्टर रेणुराज भण्डारीको विचार पनि छ शंकाको उपयोग गर्नुपर्छ शङ्काको सुविधा दिनुपर्छ भनिन्छ नि नागरिक समाजले त्यो गरेको क्या राजनीति पार्टीहरूलाई नागरिक समाजसँग कस्तो छ भने नागरिक समाज जहिले पनि नागरिक समाजै नभनौ नागरिक समाजमा धेरै थरीका मानिस हुन्छन् होइन धेरै थरीका समूह हुन्छन् तर नागरिक समाजको एउटा ठूलो समूह जस्तो गैरसगा संस्था महासंघको जस्तो कुरा गरौँला या हामी महिला मानव अधिकार सञ्जाल जस्तो थुप्रै खालका अधिकारमुखी सोच राख्ने व्यक्तिहरू संस्थाहरू होइन को चाहिँ कस्तो हुन्छ भने लोकतन्त्रको विकल्प देख्दैनन् लोकतन्त्र अनि फेरि लोकतन्त्र भन्ने बित्तिकै के हुन्छ राजनीतिक पार्टी नै अगाडि आउँछ त्यसकारणले यो अब यो राजनीति पार्टीहरूलाई अलिकति समय त मिल्लान् अब त जोडिएलान् अब त जोडिएलन् भनेर केही समय दिन्छ क्या तर अन्तत्व गर्दा जब कुनै पनि निकास नदेखि देखेपछि देखे चाहिँ नागरिक समाजका त्यस्ता अधिकारमुखी सोच राख्ने व्यक्तिहरू सबै एक ठाउँमा आउँछन् त्यसैले मैले अहिले के देखिरहेको छु भने यो चुनावको बेलामा त दबाव नपुग्ने कुरै छैन सबै एक ठाउँमा आउँछन् किनभने यसको अर्को विकल्प छैन त्यही नै हो त्यसैले बीचमा अरूले कुनै मुद्दामा टुक्रेकोहरू जस्तो देखे पनि हेर्नु हेर्नु है त आधारभूत मुद्दा जुन लोकतन्त्रको आधारभूत मुद्दा छ त्यसमा त अधिकारमुखी सोच राख्ने व्यक्तिहरू त कहिले डुक्दिँदैन अब दबाब दिन शुरू पनि हुँदैछ होइन दबाव दिन शुरू पनि हुँदैछ र अर्को फेरि एउटा त्यतिकै महत्वपूर्ण कुरा के छ भने हेर्नुहोस् अधिकारमुखी सोच राख्ने खोलभित्र राजनीतिक पार्टीका कार्यकर्ताहरू पनि छन् होइन त्यस कारणले ती ती व्यक्तिहरूले पनि जसरी राजनीतिक पार्टीभित्र अप्ठ्यारो भएको छ नि अधिकारमुखी सोच राखेको राख्ने समूहभित्र पनि त्यो सोचले पनि त्यतिकै अप्ठ्यारो पनि पारेको छ होइन त्यस त्यो दुइटैलाई चिरेर तालमेल मिलाउँदै अगाडि जानुपर्छ सीआईएन मार्फत देशभरिक सामुदायिक रेडियो कार्यक्रम साझा सुन आज हमी सरकार मंगसी चार गतिक नया संविधान सभा चुनाव कसरी सफल बनाउने भन्ने बारे में छलफल करजी अब दल को कु, नागरिक समाज नागरिक आंदोलन जति प्रभावकारी थी आज भाई आ, पांच वर्ष अगाड़ी जुन दिशा निर्देश मुलूकला अलग अलिक अपेक्षा करेअार नगरिया हो कि अथवा यह विभाजित हो कि अथवा इस दवाब दिन न सकया हो कि भन्ने क्राइव आई रह दवावै दी रह तस् मैं लगरिक हेने दृष्टिकोण में अलिक समस्या रहें जो उसका संगठित निर्णयहरू हुन्छन् उसले सर्कुलर गर्छ तलसम्म अनि यसो गर्ने भन्छ त्यो होइन ना। नागरिक समाज भनेका हामी विभिन्न क्षेत्रमा रहेका विभिन्न काम गर्नेहरू तर स्वतन्त्र चिन्तन स्वतन्त्र चिन्तन भनेको विचार रहित होइन फेरि के भने दलहरूको नियन्त्रण भन्दा बाहिर जस्तो मैले दुइटा भने दलहरूले नियन्त्रित कुरा लैजान्छन् जहाँ पनि दलको एकजना मान्छेले जेल बोल्यो माथि त्यो तलसम्म एउटै कुरो बोल्नुपर्छ अब त्यो हिसाबले वा निर्णय पनि एउटा पार्टीले गरेपछि त्यो लागू गर्नुपर्छ नागरिक समाज त्यस्तो होइन कानूनको शासन सबैलाई कानून चाहिन्छ कानूनको शासन चाहिन्छ त्यहाँ हामी एक ठाउँ आउँछौ विधिको शासनको कुरा गर्दा हामी एक ठाउँ आउँछौँ होइन कुनै पनि कुरोको तानासाको विरूद्ध गर्नु हामी एक ठाउँ आउँछौँ त्यही हो र यो जति पनि दौरान भयो भने यसमा हामीले आफ्नो क्षेत्रबाट नगरेका छैनौँ मलाई लाग्छ किन त्यो विभाजित सक्ने हिजो ज्ञानेन्द्र साईसित लड्नको लागि त्यतिखेरको के थियो भने दलहरू र नागरिक समाजकाहरू एकै ठाउँमा उभिए किनभने ज्ञानेन्द्रको जुन ज्ञानेन्द्रले असंवैधानिक किसिमले सत्ता हत्याएको जुन थियो तर अहिलेको स्थितिमा चाहिँ किन यो नागरिक आन्दोलन कमजोर जस्तो देखिन्छ भने हिजो राजा विरुद्ध दल पनि थिए हिजो राजा विरूद्ध अन्तर्राष्ट्रिय समुदाय पनि थियो हिजो राजाको जुन कदम थियो त्यो विरूद्ध चाहिँ सारा हामी थियौँ दलहरू पनि त्यही कुरो गर्न चाहन्थ्यो र अन्तर्राष्ट्रिय समुदाय पनि यद्यपि त्यो ठाउँमा आउनको लागि धेरै मेहनत हामीले गर्नु म यतातिर जान चाहन्न अहिले भइदियो के भने त्यत्रो आन्दोलन गरेर सत्ता प्राप्त गरेका दलहरू निर्वाचित भएर आएका दलहरू को हातमा जवाब पर्छ भने अब त नागरिक समाजको भूमिका खालि के हुन्छ बेला बेलामा यसो नगर भन्ने हो मन लाग्छ त्यो गरिरहेको थियो हामी भन्दाखेरि आवाज न उठेको होइन दलहरूले चाहिँ त्यही त विभिन्न क्षेत्रमा केही केही सुनवाई पनि भयो केही भएन दबाब दिने काम मैले सुन्यो नसुन्ने उनीहरू कुरा तर अहिलेको स्थिति चाहिने विकट परिस्थिति के एकातिर ठूला बनिएका दलहरू सबै एउटा ठाउँमा छ अनि अन्तर्राष्ट्रिय समुदाय पनि त्यही ठाउँमा छ होइन नेपालमा तथाकथित स्थायित्वको नाममा उनीहरू नेपालमा जे भए पनि हुन्छ हिजो तीस वर्षको चाहिने पञ्चायत राजाको निरङ्कुक शासनको बेलामा पनि अन्तर्राष्ट्रिय समुदायले सहयोग नगर हो र मान्यता नदिया हो र हाम्रै छिमेकी मुलुकहरू दुइटैले जाने भव्य समर्थन गरे होइन र रा। राजाको निरङ्क शासनलाई हामी बिर्सिहाल्छौ नागरिक समाज कमजोर भएको यत्रो आवाज निस्किँदै निस्किँदैन थियो नि यो विकट परिस्थितिमा भन्नुहोस् त यो त सत्र सालको राजा महेन्द्रको कदम भन्दा पनि विकट परिस्थिति छ त्योभन्दा विकट परिस्थिति किनभने त्यतिखेर दल कमसेकम बाहिर बस्थ्यो नि त अहिले त दलले पनि पुरा जाने थालमा सुनको थालमा हालेर आफ्नो शक्ति लिएर गएर अब अहिले हेर्नुहोस् न लिएर गएर बुझाएको मात्र होइन त्यो लाचारीलाई अन्तर्राष्ट्रिय समुदायहरूले छोपेको स्थिति छ सपोर्ट गरेका स्थिति त्यो स्थितिमा हाम्रो हाम्रो जुन आवाज छ तपाईँको र मेरो आवाज भन्छु म किन तपाईँ पनि मभन्दा अलग हुनु त्यसैले तपाईँ यो म्याक लिएर मलाई झन् केही बोल्दै भन्दै हामी एउटै आवाजका छौँ हाम्रो आवाज नसुनिनु वा सुन्नको लागि समस्या पर्नु स्वाभाविक हो तर हामी चुप लागेर बसेका छैनौँ हिजो तीस वर्ष त लड्यो भने आजको विश्वमा तीस वर्ष लड्नुपर्छ भन्ने मलाई लागेकै छैन डेढ दुई वर्षमा यो सबै कुरो हामी समाधान गर्न सक्छौ भन्ने मलाई झन् लाग्छ विष्णु पुकारजी अब मक्सिरमा चाहिँ संविधान सभाको नयाँ निर्वाचन लाग्छ अब मक्सिनमा चुनाव हुन्छ यो मलाई चाहिँ त्यो लागेको छैन चुनाव हुन्छ भन्नेमा म विश्वास त छैन त्यसका तिन कारण एउटा कुरो त दलहरू स्वयंको भित्री मनले चुनाव गर्ने गर्छ भन्ने त देखिन्न दोस्रो कुरा तपाईँको यो संविधान सभाको चुनाव यो कुनै संसदको चुनाव होइन संविधान सभाको चुनाव भनेको त सबै नेपालीका सबै पक्ष चाहि तपाईले सानो भनेर भनिएका छन् तर हेर्दा ठुल्ठुलै पनि देखिने दलहरू पनि छन् पच्चिस तीस दलहरू त हामी यो यथास्थितिमा चुनाव हुन दिनु पनि चुनावमा भाग लिनु भनेर बाहिर तपाईँले मिलेछ भने त्यो दलले त चुनावको घोषणा हुन दिनेवाला छैन चुनावै भयो अरे भने पनि त्यो संविधान मान्नेवाला त छैन होइन हिजो अन्तरिम एउटा चाहिँ संविधान बनेको बेलामा मधेशको सानो एउटा फोरम न हो होइन त्यो त एउटा गइसकेको समुदाय थियो उपेन्द्रजीले नेतृत्व गर्नुभएको त्यसले त्यत्रो त्यहाँ झिल्क उठाउनु सक्यो भने अहिले देशमा चाहिँ त्यो दलैहरू नै बाहिर जानु भने त्यसले त्यो संविधानको कारणको लिन सक्दैन त्यसले त्यो सबै परिस्थितिमा चुनाव हुन सक्ने सम्भावना छैन एउटा चुनाव भयो भने पनि त्यो चुनाव चाहिँ नि सबै नेपालले ओनरसिप लिँदैनन् त्यसकारणले अहिलेको जो चाहिँ यो राजनीतिक संकट छ यो जो, जो उल्टो दिशा भनेको छ मैले यसलाई गतिमा जो चाहिँ हिँडाउनु खोजेको छ नेपालको राजनीतिलाई नेपालका राजनीतिक दलहरूले होइन कि अब दलहरूले चाहिँ के पनि गर्न सक्ने र यो कार्यपालिका न्यायपालिका सबैको अधिकार चाहिँ एउटा थोपरिदियो भने हुनसक्छ भनेर एउटा नयाँ ढंगको प्रयोग अघि सुशील प्रयोग जो विश्वमा भएको छैन हाम्रो नेपालमा त्यो प्रयोग गरिरहेका छन् राजनीतिक दलहरूले र त्यो प्रयोग सफल हुने लाभ मार्गतिर जाँदैन भन्ने मेरो मनाइयो त्यसैले खुल्याउन सक्यौँ र सबलाई एउटा विन्दुमा ल्याउन सक्ने भूमिका निर्वाह गर्नु कतै हामी नागरिकहरूले सक्यौँ भने ट्र्याकमा आउँछ नत्र भने यो राजनीति उल्टो ट्र्याकमा त्यो सुल्टिँदैन त्यो सुल्ट्याउनको निम्ति त्यो सबैलाई एक ठाउँमा लिएर आउनु पर्छ ल्याउने भूमिकामा हामी अगाडि बढ़नुपर्छ यो सरकारले त सक्छ त लाग्दैन किनकि यसको त्यो जग छैन नि त त्यसैले मैले त्यो चाहिँ देख्दिनँ तर सम्भावना के छ भने त्यो मङ्सिरमा पनि चुनाव हुन सक्दछ यदि सबै राजनीतिक दलहरूको एउटा वृहत प्रकारको राजनीतिक सम्मेलन गरेर एउटा मार्ग प्रस्तुत गर्न सक्यौँ भने अहिले त यो अहिले सरकार अहिले सरकार कि त म तपाईँलाई अर्को पनि पाटो भन्नु जुन सरकारमा गएको छ नि ती सरकारमा जाने मान्छेहरू चुनाव मंगिनुहोस् भन्ने चाहन्छ कम्तीमा सहीद बसेको छ चुनाव लानु होइन किनकि सत्ताको जो चाहिँ एउटा छ नि सत्ताको जुन स्वाद हो नि यो कर्मचारीहरू सधैँ माझेर खाएर हब्की खाएर निर्देशन दिन पोलिटिकल निर्देशन मागेर बसेकाहरू नि आफै पोलिटिकल सर्वेसर पोलिटिकल पार्टीका मान्छेहरूलाई पनि निर्देशन दिन सक्ने ठाउँमा पुगेछ तपाईँले त्यो स्वास्थ्य मन्त्रीले बेला बेलामा चाहिँ दलहरूको हामीलाई मतलब छैन कुनै हामीलाई नियन्त्रण गर्न सक्दैन भनेर बोल्ने है यो तरिकामा उनीहरू जहाँ त उनीहरूले किन छिटो चुनाव गरेर लो बाबा तिमीलाई भङला भन्दैन नि त उसको पनि चाहना छैन त्यसले सरकारको चाहना छैन दलको चाहना छैन दलहरूको बीचमा अनमिलता छ होइन अस्वीकार गरिरहेको छ र यस्तो परिस्थितिमा के हो त एजेन्डा अगाडि लिएर जाने भन्ने कुरामा नागरिकलाई पनि विश्वास छैन कसैलाई विश्वास नभएको अविश्वास परिस्थितिमा मंग्सिरमा चुनाव हुन्छ भन्ने कुरामा म पूर्णत विश्वास गर्न सक्ने स्थितिमा छैन सुशील प्याकुरेलजी अब अन्त्यमा जतिसक्दो चाँडो निर्वाचन हुने वातावरण बनाउन र अब संविधान त नयाँ संविधान त नागरिकलाई चाहिन्छ नै त्यसको लागि चाहिँ अब कसरी गयो भने चाहिँ छोटो बाटो हुन्छ सबैलाई सहमतिमा पुर्याउन सकिन्छ जङ्गार तर्नु छ भने जङ्गार कहाँनिर तर्न सकिन्छ त्यो पत्तो लगाउनुपर्छ छोटो बाटो भनेको सबभन्दाखेरि हिजो गरेका जुन संविधानभन्दा बाहिर गएर गरेका जुन संविधानप्रतिको ज्यादा म त त्यसलाई हिंसा भन्छु हिंसा भनेको बन्दुक लिएर हान्ने मात्रै हो संविधानमाथि हिंसा भएको छ त्यसलाई नसच्याइकन अर्थात जसरी जुन प्रोसेसबाट यो चाहिने खेलराजलाई नियुक्ति गरियो नि त्यसलाई न उल्ट्याइकन चाहिने बाटो सोधिँदैन किनभने संविधानको संशोधन चार दलीय इच्छाले हुने कुरा होइन बाधा अड्काउ फुकाउ संविधानको संशोधन बाधा अड्काउ फुकाउले गर्दैन बाधा अड्काउ फुकाउ भनेको एउटा स्वतन्त्र एउटा चाहिने ऊ हो प्रावधान हो जुन प्रावधानबाट केही कुरो समस्या चाहिँ एउटा मात्रै समस्या हल गर्ने सारा समस्या चाहिँ पच्चिस बुँदाको उनीहरूले सहमति गर्ने अनि त्यो अनुसार संशोधन गर्ने हुनुहुँदैन त्यसैले म तपाईँलाई अब सिधाउ पापड र जुन हाम्रो नागरिक अभियान भनेर हामीले भनेको छौँ हाम्रो बीचको जुन एकता छ यो संघर्षमा त्यसमा के छ भने हामीले के भनेको छौँ भने न्यूनतम रूपमा पनि प्रधान न्याधीशबाट राजनीति हट्नुपर्छ यो सबै कुरो सच्याएर त्यसपछि सम्पूर्ण दलहरू कम से कम अरू दलहरू जो बाहिर हिजो संविधान सभामा थिए आज ती दल बाहिर छन् नेकपा माओवादी मधेसी जनअधिकार फोरम नेपाल लगायतका अरू तैंतिस दलहरू छन् उनीहरूसित वार्ता गर्नुपर्छ चान। त्यो चाहिने पुष्पकमल दाहालले आए पनि आउँछन् नआए पनि आउँदैनन् भनेर भन्या भरले र त्यसको पछाडि सुशील कोइराला र झलनाथजी जसरी दौड़िया छन् त्यो हिसाबले हुँदैन यहाँ उनीहरूले सोच्नु पर्यो कि एउटा मनोरंजन को साथ में सुलभ रारी स्वास्थ्य सेवा को लगी रत्नगर अस्पताल प्राली रत्नगर मेन रोड काड़ी चितवन अहान को आठ बजे